रेडियो इन्टरनेट लाइनमा निर्वाचन कानुनमा सहमति जुटाउन मुख्य दलहरूले आज पनि छलफल गर्ने भारत भ्रमणमा रहनुभएका काङ्ग्रेस नेता देवको राजनैतिक भेटघाट जारी दलको नाममा झुन्डेका कार्यक्रमलाई बजेटले निरन्तरता नदिने अर्थमन्त्री कोइरलाको भनाई लामो समयदेखि निष्क्रिय रहेका चितुनका एकचालिसवटा सहकारी खारेज नयाँ नियमले ब्रिटेनमा परिवारहरू विभाजित हुँदै सन्दिग्ध आक्रमणपछि बेलायतको लन्डनमा रहेका इस्लामिक केन्द्रमा प्रहरी सुरक्षा बढाइयो र फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा पोखरी कर्णटी मार्चिन्द्र बोयज युनियन क्लब प्रतिस्पर्धा हुने च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका र पािस्तान फिर्ने जीवन यापन तथा जीवन गुजार क्यवसाय अपना पर्द कुय फ सदै विज्ञापन काेडियो अर्पण एक सौ चार थप्लो पांच मेगा अब समाचार विस्तारमा निर्वाचन कानुनमा सहमति जुटाउन पटक पटक छलफल गर्दै आएका मुख्य दलहरूले आज पनि त्यसलाई निरन, निरन्तरता दिने भएका छन् अहिले केही बेरमा नयाँ बानेश्वरमा उच्च स्तरीय समितिको बैठक बस्ने तय भएको छ निर्वाचन कानुनमा थ्रेस होल्ड विषयमा सहमति जुटाउन नसकेपछि आइतबार बेलुकी बसेको समितिको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको थियो आजको बैठकमा थ्रेस होल्ड योग्यताका विषयमा सहमति जुटाउने नेताहरूले बताएका छन् नेपाली कंग्रेस र नेकपा एमाले थ्रेस अडान लिएका छन् भने एकीकृत एक माओवादी र मदिकले पटक पटक सहमति जुटाउन आग्रह गरे पनि दलहरूले आफआ आफ्नै अडान छाडेका छैनन् यसैबीच निर्वाचन कानूनका विषयमा मन्त्री परिषदका अध्यक्ष खिरराज रेग्मीले कंग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग छलफल गर्नु भएको छ बिहान प्रधानमन्त्री निवास बालठारमा भएको छलफलमा दलहरूले राखेको अडानले सरकार अप्ठ्यारो भएको रेग्मीले बताउनु भएको छ रेग्मीको निजी सचिवालयका अनुसार कंग्रेस उपसभापति पौडेलले आजको बैठकबाट निकास सक्ने आश्वासन आज भारत भ्रमण में जानभ कंग्रेस का वरिष्ठ नेता शेरबहादुर देवाल ने आजदे राजनैतिक भेटघाट कार्यक्रम शुरू कर आज वहां भारतीय विदेश सचिव देखी कंग्रेस आय के अध्यक्ष सोनिया गांधी संग भेट गुण विदेश सचिव रञ्जन मथाईसँग वरिष्ठ नेता देउवाले आफै बसेको स्थानीय मौर्य होटलमा भेटवार्ता गर्नुभएको हो आजै देउवाले विदेश मन्त्री सलमान खुर्सीसँग हैदराबाद हाउसमा लन्च मिटिङ गर्नुभएको छ भेटमा नेपाल र भारतको परराष्ट्र सम्बन्ध नेपालको राजनैतिक जटिलता लगायतका विषयमा कुराकानी भएको थियो आजै बेलुका देवाले भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशङ्कर र मेनन कङ्ग्रेस नेता करण सिंहसँग पनि छलफल गर्नुहुनेछ आज बेलुका देउवाले कङ्ग्रेस अध्यक्ष सोनिया गान्धीसँग पनि भेट गर्ने तयारी छ भारत सरकारको औपचारिक निमन्त्रणामा कङ्ग्रेस वरिष्ठ नेता देउवा हिजो नयाँ दिल्ली जानुभएको हो नेपालमा राजनैतिक सङ्कट भइरहेको बेला भारतीय नेताहरूले दिल्ली बोलाउनुलाई अर्थपूर्ण मानिएको छ देउवासँगै उहाँका श्रीमती आर देउवा र नेता बेमलेन्द्र नेधि पनि जानुभएको छ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 राजनैतिक सिद्धान्त र बाँधबाट पूर्णत अलग बजेट आउने मन्त्री कोइरालाले बताउनु भएको छ यो बजेट यसअघि जस्तो वितरण मुखी पनि नहुने र विकास केन्द्रित हुने उहाँले प्रश्न पार्नुभयो बजेटले पहिलो प्राथमिकता ऊर्जा दोस्रो पूर्वाधार तेस्रो कृषि चौथो पर्यटन र पाँचौं निर्यातलाई दिने जानकारी उहाँले दिनुभयो हालसम्म देखिएका वित्तीय विसङ्गति अन्त्य गर्न र बजेटलाई उपलब्धिमूलक बनाउन आर्थिक पत्रिकाले मन्त्रालयलाई सुझाव दिएका थिए विभिन्न क्षेत्रमा बजेटको प्रभावकारिता अभिवृद्धि गर्न र चुवालाई रोक्न आवश्यकता कदम बारे पत्रकारले राय व्यक्त गरी पत्रकार गोकर्ण अवस्थीले यो सरकार जनताबाट आदेश प्राप्त नभएको र संसद पनि नभएको अवस्थामा करका दरवृद्धि गर्न नमिल्ने धारणा राख्नुभयो सुरेश अनि उपानेले बजेट उपभोगमुखी ल्याउने या लगानी मुखी भन्नेमा सरकार पहिले प्रश्न हुनुपर्ने बताउनुभयो न्याय परिषदले एकैपल्ट एक सय उनासत्तरी न्यायाधीश नियुक्त गरेको छ बैठकले पुनरावेदन तहमा असी र जिल्ला तहमा उनानब्बे न्यायाधीश नियुक्त गरिएको हो पुनरावेदनमा नियुक्त भएका मध्ये सडचालिस स्थायी र तेत्तिसजना अतिरिक्त पदका लागि नियुक्त गरिएको परिषदले जनाएको छ परिषदले पहिलोपटक निजामती र सैनिक सेवामा जस्तै न्याय सेवामा पनि खुला प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाएको हो परिषदले न्यायसेवा सरकारी वकिल अधिवक्ताबाट न्यायाधीश छनौट गरेको हो Bye. Bye. Bye. लामो समयदेखि निष्क्रिरहेका चितवनका एकचालिसवटा सहकारी खारिज भएका छन् छवटा दुग्ध उत्पादक पाँचवटा कृषि पाँचवटा मौरी पालन तिनवटा तरकारी तथा फलफ्लो उत्पादक एउटा पशुपालन सहकारी खारिजीमा परेको भरपुरको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ यस्तै एघारवटा बहुद्धसीय र नौवटा बच्चा तथा ऋण र एउटा उपभोक्ता सहकारी पनि खारिज भएका छन् नियम बमोजिम बुझाउनु विवरण नबुझाएको सहकारीलाई खारिज गरेको कार्यालयका प्रशिक्षक श्रीकृष्ण नेपालले जानकारी दिनुभयो कार्यालयले वैशाख अठार ति सहकारी दुई 2048 को दफा 41 बमोजिम खारेज गर्नु नपर्ने कारणसित विवरण बुझाउन पैतिस दिने सूचना जारी गरेको थियो कार्यालयले दुई वर्षदेखि निष्क्रिय रहेका समेत गरी एकाउन्नवटा सहकारीलाई लक्षित गरी सूचना निकालेको थियो केही सहकारी सम्पर्कमा आए पनि एकचालिसवटा सहकारी सम्पर्कमा नआएकाले आइतबार खारेजको निर्णय गरेको नेपालले जानकारी दिनुभयो कार्यालयले खारिज गरिएका सहकारीको सूची सार्वजनिक गर्दै ती सहकारीसँग कारोबार नगर्न सबैलाई आग्रह गरेको छ चितौनमा हालसम्म कुल छ सहकारी दर्ता भए जसमध्ये एउटा जिल्ला सहकारीसँग सातवटा विषयगत सहकारी र बाँकी छ प्रारम्भिक सहकारी संस्था हुन वार्षिक कारोबारको प्रतिवेदन लेखा परीक्षण प्रतिवेदन सञ्चालकको नाम तथा बाँकी कार्यविधिको सूची वर्षे नै साधारण सेवा गर्नुपर्ने र समय समयमा रजिस्ट्री तोकेको विवरण पेश नगरे सहकारी खारिज गर्न सकिने व्यवस्था रहेको छ वर्षामा लाग्न सक्ने रोग न्यूनीकरण गर्न सरकारले तयारी थालेको छ पानी र किटाणु झन् रोगको जोखिम उत्सव भएकाले गएको महिनादेखि नै सतर्कता र निगरानी बढाएको स्वास्थ्य मन्त्रालयको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ वर्षामा झाडपखला जेस टाइफाइड औँलो कालाचार जापानिस जापानिज इम्सेल्फ इन्सेप्लाइटिस लगायतको जोखिम उच्च हुने गर्छ सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरूमा बिरामीको संख्या बस्दा समयमा उपचार पाए नपाएको बारे निगरानी र चेतना अभिवृद्धिको कार्यक्रम भइरहेको महाशाखाका प्रमुख डाक्टर जीडी ठाकुरले जानकारी दिनुभयो झाडा पखेलाको महामारी फैलिन नदिन तुरन्तै औषधि र स्वास्थ्य कर्मी बचाउने तयारी गरेको उहाँले बताउनुभयो झाडा जोखिम भएको जिल्लामा स्वास्थ्य कर्मीलाई विधामा र बस्नै अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बस्न निर्देशन दिएको ठाकुरले बताउनु भयो सरकारले औषधिको अभाव दिन नदिन स्टकमा औषधी राख्ने गरेको छ एउटा क्षेत्रको लागि तीन महिनासम्म पुग्ने औषधि स्टकमा हुने उहाँले बताउनुभयो वर्षमा पानी क्षेत्र रोगको संक्रमण हुने डर बढ़ी भएकाले खाना खानो अकिर र दिसा पिसाब गरेपछि साबुन पानीले हात धुने पानीको मुहान राख्ने र ओवालेर रा मात्र पानी पिउन चिकित्सकले सुझाव दिएका छन् अब पाल अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ सा, सामुदायिक विद्यालयका शिक्षक अन्य व्यवसायमा लाग्न नपाउने नियमलाई कडाईको साथ कानून गर्ने सरकारको तयारीप्रति तपाईँकी भन्नुहुन्छ ए पेसा मर्यादित बनाउने प्रयास बीच शैक्षिक गुणस्तर वृद्धि गर्न हो कि र सी मानहानि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 आइतबार तोलामा आठ सय रुपियाँ घटेको सुनको मूल्य सोमबार सुन आज चार सय पचास रुपियाँ बढेको छ केही महिनाता सुनको मूल्यमा ठूलो उता चढावा आएको छ नेपाल सुन चाँदी व्यवसाय महासंघले सोमबारको लागि छापावाला सुनको मूल्य तोलाको बाहन्न हजार तोके तोकेको छ आइतबार छापावाला सुन तोलाको एकाउन्न हजार सात सय रुपियाँमा कारोबार भएको थियो गत शुक्रबार छापावाला सुनको मूल्य बान्न हजार कायम थियो आज तेजाबी सुनको मूल्य पनि तोलामा चार सय बढेर एकाउन्न हजार कारोबार भइरहेको छ आइतबार तेजाबी सुन आठ सय घटेर तोलाको एकाउन्न हजार चार सय पचास कारोबार भएको थियो त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा 6 रुपियाँ बढेर आठ सय साठी रुपियाँमा कारोबार भइरहेको छ आइतबार चाँदी तोलामा तेइस रुपियाँ घटेर आठ सय कारोबार भएको थियो शुक्रबार चाँदीको भाव तोलामा आठ सय कायम थियो अब अंतरराष्ट्रीय समाचार ब्रिटेन में एक समिति ने संघ बाहिराक नागरिक काी बना नया नियम कारण ब्रिटेनी परिवार विभाजित भैया समिति को रिपोर्ट अनुसार जुलाई सन् दुई हजार बारह न्यूनतम सीमा तय गरिसकेपछि हजारौँ ब्रिटेनीले युरोपियन सङ्घको बाहिरका जीवनसाथी ब्रिटेन ल्याउन नपाउने भएका छन् यस्तो नियम लागू भएपछि छोराछोरी आमा अलग हुने समितिले बताएको छ समितिको रिपोर्टमाथि गृह मन्त्रालयले सकारात्मक टिप्पणी गर्ने प्रवासीहरूको लागि करको भार कम गर्न यस्तो गर्न लागेको बताएको छ नयाँ नियमअनुसार आएको सीमा तोकिएको छ यदि कुनै पनि ब्रिटेनी नागरिकले युरोपियन जीवनसाथीसँग सम्बन्ध राख्न चाहेमा वार्षिक आमदानी अठार हजार छ सय पाउन्ड हुनै पर्ने हुन्छ यदि कुनै गैर युरोपिय बाल बालिकालाई पराजित गर्नको लागि वार्षिक आय कम्तीमा बाइस हुनुपर्ने हुन्छ प्रत्येक अतिरिक्त बच्चाको लागि चौबिस थप हुँदै जानेछ समितिको यस नियमअनुसार वार्षिक आयको सीमा पुरा गर्न नसक्दा पैंतालिस परिवार विभाजित भइसकेका छन् पाँच महिनाको बच्चाबाट पनि अलग हुनु परेको भन्दै आमा निकै चिन्ता जनाएका थिए उनको बच्चाले स्तनपान गर्दै थिए यो नियमले केही सहजता ल्याए पनि आपसी सम्बन्धमा भने बिमे ल्याउने विश्लेषण गरिएको छ बेलात को लंडन में रहकर इलामिक प्रहरी सुरक्षा बढ़ाई बुधवार लंडन को, को मसुवेल कम्युनिटी सेंटर शनिवार चेसल हट स्कूल में संदिग्ध आक्रमण पुरक्षा सतर्कता बढ़ाई हो सुरक्षा के हिसाब से संवेदनशील बनी क्षेत्र सुरक्षा प्रबंध कड़ा पारे प्रहरी आयुक्त सर बना हगन होबले जानकारी द्वकय अगर लंडनमें एक सैनिक को इलामिक विद्रोही को आक्रमण जान गए लंडन में आ अब खेल समाचार गोर्खाको फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा आज रानी पोखरी कर्णीमा आरसिटी र बोयज युनियन क्लबी प्रतिस्पर्धा हुँदैछ खेल दिउँसो साढे बजे दसित रङ्गशालामा हुनेछ यस वर्ष डिभिजनमा बढुवा भएको बोयज युनियनसम्म डीको विजेता र आरसिटी समूह बीको उपविजेता हुँदै क्वार्टर फाइनलमा पुगेका हुन् दुवै टोली खेल जित्दै अन्तिम सालमा पुग्ने योजनामा छन् आजको खेलको विजेताले फाइनल प्रवेशको लागि नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ यसअघि आफ्नो खेल जित्दै मनाङ मर्स्याङ्गी नेपाल आर्मी थ्री स्टार क्लब सेमी पुगिसकेका छन् आइतबार जावला आज दक्षिण अफ्रिका र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ समी दुई टीमबीचको खेलपराहना साढे तीन बजेपछि बर्मिङहममा शुरू हुनेछ पाकिस्तान विशोवा उल्लको कप्तानी तथा दक्षिण अफ्रिका एभी डेभिलियर्सको नेतृत्वमा खेलेसँगै गैराती सम्पन्न निकै रोमाञ्चक भएको खेलमा न्युजील्याण्डले श्रीलङ्कालाई एक विकेटले हराएको छ निर्वाचन का कानूनमा सहमति जुटाउन मुख्य दलहरूले आज पनि छलफल गर्ने भारत भ्रमणमा रहनुभएका कंग्रेस नेता देवाको राजनैतिक भेटघाट जारी दलको नाममा झुण्डेका कार्यक्रमलाई बजेटले निरन्तरता नदिने अर्थमन्त्री कोइरालाको भनाई लामो समयदेखि निष्क्रिय रहेका चितवनका एकचालिसवटा सहकारी खारेज नयाँ नियमले ब्रिटेनमा परिवारहरू विभाजित हुँदै सन्दिग्न आक्रमणपछि बेलायतको लन्डनमा रहेको इस्लामिक केन्द्रमा प्रहरी सुरक्षा बढाइयो र गोर्खा कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा आज रानी पोखरी कर्णटी मार्सिटी र बोयज क्लब क्लबै प्रतिस्पर्धा हुने च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका र पाकिस्तान भिड्ने